दुई सालको जनआन्दोलन वाम मोर्चा गठन भएपछि हामीले मोर्चाको सञ्चालन आन्दोलन आदि विषयमा धेरै बैठक गऱ्यौँ नेपाली काङ्ग्रेससँग कुरा भयो नेपाली काङ्ग्रेसको राष्ट्रिय सम्मेलन दुई हजार छयालिस माघ पाँच गति काठमाडौँको चाक्सीबारी स्थित गणेशमान सिंहको निवासमा खुल्ला रूपमा भयो यसमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव हरकिशन सिंह सुरजित भारतीय कम्युनिस्ट पार्टीका महासचिव एम फारूकी भारतीय नेताहरू चन्द्रशेखर डाक्टर सुब्रमण्यम स्वामी लगायत विभिन्न पार्टीका नेताहरूले भाग लिएका थिए वाममोर्चाका तर्फबाट साहना प्रधान राधाकृष्ण मैनाली र म पनि त्यो सम्मेलनमा भाग लिन गएका थियौँ त्यस्तै त्यहाँ मनमोहन अधिकारी र मोहनचन्द्र अधिकारी पनि हुनुहुन्थ्यो हामीले विदेशी पाहुरासँगै मञ्चमा राखियो भारतीय नेताहरूले हामीलाई उत्साहित गर्ने गरी बोल्नुभयो उहाँहरूले युवाहरूलाई सङ्घर्षमा अगाडि बढ्न आह्वान गर्दै प्रजातन्त्रको लडाइँमा भारतीय जनताको साथ छ भन्नुभयो त्यहाँ वाममोर्चाका तर्फबाट साहना प्रधानले बोल्नुभयो बैठकको अध्यक्षता गर्नुभएका कृष्ण प्रसाद भट्टराईले तपाईँ राष्ट्रिय स्तरको नेता तपाईँ बोल्नुहोस् भनेर आग्रह गरेपछि मनमोहन दाजुले पनि बोल्नुभयो नेपाली काङ्ग्रेसका नेताहरूले त कार्यक्रममा बोल्ने नै भए चाक्षीबारीबरी मानिसको भिड थियो त्यहाँ बहुतै उत्साहपूर्ण वातावरण थियो हामीले त्यो कम्पाउन्डभित्र प्रजातन्त्र आएको अनुभूति गर्यौँ नेपाली काङ्ग्रेसका कार्यवाहक अध्यक्ष कृष्ण भट्टराई र संयुक्त वाम मोर्चाका अध्यक्ष साहना प्रधानको संयुक्त हस्ताक्षरबाट आन्दोलन अघि बढाउने सहमति भयो आन्दोलनलाई अघि बढाउन दुवै पार्टीबीच समन्वय गर्ने कुरामा सहमति भयो यसका लागि कमिटी पनि बन्यो काङ्ग्रेससँग यति चाँदोपादो मिलाएपछि आफ्नो तयारी गर्ने सिलसिलामा सिद्धिलाल सिंहको घरमा बाम मोर्चाको बैठक बस्यो आन्दोलनमा संयुक्त वाम मोर्चाले सशक्त भूमिका खेल्ने विषयमा छलफल भयो वाम मोर्चाका साथीहरूलाई विभिन्न क्षेत्रमा घटाइयो मलाई कोसी मेचीको आन्दोलन समन्वय गर्ने जिम्मा दियो मेची कोशी आंदोलन समन्वय करने जिम्मा पाए म विराटनगर गए वाममोर्चा को गठनले ने मेची कोशी का साथी ठोस आये पाए हमी वाममोर्चा में संलग्न पार्टी बीच भेटघाट छरफल रोलन उठाने योजना बनाने थाल्यौं साथ स्थानीय नेतासंग भेटी संयुक्त कार्यक्रम बनाने सलाह कर इसी कोशी मेची फागुन सात गति देखि पंचायती समाप्ति और बहुदल व्यवस्था को स्थापना का भी आंदोलन संचालन करने योजना हमये एक दिन म घरमा थिएँ खाना खाएर साथीहरू भेट्न बाहिर निस्किनु भन्ने सोचिरहेको थिएँ मेरो घर प्रहरीले घेरिसकेको रहेछ दुईजना प्रहरीले माथि आएर तपाईँलाई डिएसपी साहबले बोलाउनु भएको छ हामीसँग जानु पर्यो भने मैले बुझिहालेँ म पक्राउ परे मलाई डिएसपी कार्यालयमा पुर्याइयो त्यहाँ नेपाली काङ्ग्रेसका स्थानीय नेताहरू पनि रहेछन् दुई घन्टा डिएसपी कार्यालयमा राखेपछि मलाई ट्रकमा हालेर धरान फुस्रेको एसपी कार्यालयमा पुर्याइयो त्यहाँ दुईवटा टहरा थिए तिनै टहरामा हामीले राखियो त्यसबेला मालेसँग सम्बन्धित घनश्याम भण्डारी मोरङ जिल्ला कमिटी सदस्य र हरकमान तामाङ जो पछि नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुभयो उहाँ पनि हुनुहुन्थ्यो पछि नेपाली काङ्ग्रेसका स्थानीय नेताहरूलाई पनि पक्रेर त्यहीँ ल्याइयो त्यसमध्ये नेपाली काङ्ग्रेससँग आबद्ध बुद्धिजीवी तेजप्रसाद सिटौला लगायतका का कार्यकर्ताहरू थिए त्यहाँ कम्युनिष्ट काङ्ग्रेसका का कार्यकर्ता गरी बिस पच्चिसजना थियौँ हामीले खस श्रेणीको सिधा दिइयो आफैले पकाएर खानु पर्थ्यो चर्पिका नाममा एउटा बोराले बेरेको दुर्गन्धित ठाउँ देखायो एसपी कार्यालयमा हुँदा दिशापिसाब गर्न पनि प्रहरीको अनुमति लिएर जानुपर्थ्यो नत्र कोठाबाट बाहिर जान पाइँदैनथ्यो आपसमा छलफल र कुराकानी गर्न समेत पाइँदैनथ्यो एउटा टहरामा बस्नेले अर्को टहरका साथीहरूका आवत जावत तथा कुराकानी गर्नमा बन्देज लगाइएको थियो त्यहाँ सबै कुरामा अत्यन्त कडाई गरिएको थियो तराई मूलका एसपी थिए उनले सधैँ आएर हामीलाई चेतावनी दिन्थे कुनै किसिमको कार्यक्रम गर्नुभयो भने तपाईँहरूलाई कडाई यातना दिइनेछ र दुर्गम पहाडको खोरमा पठाइनेछ फागुन सात गति भन्दा एक साता अगाडि नै पक्राउ परेको हुँदा हामीले थुनामा फागुन सात गति मनाउने योजना बनाइरहेका थियौँ त्यहाँ ड्युटीमा बस्ने कुनै प्रहरीले एसपीका कुरा पुर्याएछ जस्तो लाग्यो उनले निकै कडै कडावसँग कुरा गरिरहेका थिए एउटा रमाइलो कुरा बहुदल आएपछि तिनै एसपी मसँग असाध्यै नरम भएर बोले र मेरो पछि पछि हिँड्न यस्तो फरक हुँदो रहेछ कर्मचारीहरूको व्यवहारमा हामीलाई पक्रिएको दुई चार दिनपछि सुबोध प्याकुरे लगायत थप साथीहरूलाई ल्याइयो र उनीहरूलाई धनकुटा तेह्रथुम चलान गरियो आमी आंदोलन शुरू कर भाग एक हप्ता अडी नहीं पकड़ऊ पे विराटनगर कमल कोईरा लगाय का कम्युनिस्ट पार्टी को झंडा फराएर नाराबी सहित जुलूस निकले थे फागुन सात गति कांग्रेस वाम मोर्चा को सहमति अनुसार देशभरी रामो कार्यक्रम भारत काठमांडो के नया सड़क इंद्रचुक भोटाहीटी पुतली सड़क खिचापोखरी लगात ठाँ में जुलूस निस्को जुलूस नेतृत्व मोहनमोहन अधिकारी तुलसीलाल अमात्य लगायत का नेताह गयी तुलसीलालले कम्युनिष्ट पार्टीको झण्डा बोक्दै सडकमा प्रदर्शन गर्नुभयो संयोगले त्यस क्षणको तस्विर खिचिएको छ र त्यो तस्विर पत्र पत्रिकामा पनि निकै पटक छापिएको छ सत्तरी वर्ष नागेका वयोवृद्ध नेताले आफै रातो झण्डा बोके आन्दोलनमा अघि बढेको तस्विरले सधैँ अन्याय अत्याचारका विरुद्ध सङ्घर्ष गर्न युवा पिँढीलाई प्रेरणा दिइरहनेछ वाममोर्चाका अध्यक्ष साहना प्रधान सात गतेभन्दा पहिला नै पक्राउ पर्नुभएको थियो पञ्चहरूले फागुन सात गते कार्यक्रम गरी प्रजातन्त्रप्रति ओठे भक्ति देखाउने चलन पञ्चायती व्यवस्थामा थियो त्यस दिन उनीहरूले पनि काठमाडौँमा जुलुस निकालेका थिए त्यो जुलुस एकदम फिक्का भयो बहुदलवादीको दशौँ हजारको जुलुस आइरहेको थियो प्रहरीले लाठीचार्ज गर्यो अश्रु ग्यासका सेल छोड्यो तैपनि जुलुस ठुलो उत्साहका साथ अघि बढ्यो शङ्कर पोखरेल गोकर्ण विष्ट लगायतका युवा नेताहरूले ठाउँ ठाउँमा जुलुसको नेतृत्व गरिरहेका थिए पोखरा बुटवाल जनकपुर लगायतका ठाउँमा जुलुस निस्किन थाल्यो पञ्च आन्दोलन भान्ने ठुलो प्रयास गरे तर जनताका अगाडि उनीहरूको केही चलेन हाम्रो आन्दोलनले विशाल रूप लियो दुई हजार छियालीस साल के आंदोलन को शानदार शुरूआत भयो, प्रत्येक दिन जुलूस निस्कन थालियो मंडली आंदोलन बांड़ने कुछ कसर बाकी राखेन तर आंदोलन में दिन प्रतिदिन जनसहभागिता बढ़ते गये प्रहरी को लाठी और अश्रघ्यास के आंदोलन को आगो में झन घिउ काम कर जनता झनझन जन जन उत्साहित भर अगि बढ़े आंदोलन कने एक ठाव सीमित भेन देश का संपूर्ण ठावलिए गए इसम काठमांडू उपत्य में झन चर्को रूप में बढ़्गो उपत्यका बाहिर भक्तपुर जनकपुर लगायतका ठाउँमा आन्दोलनले विस्फोटक रूप लियो सरकारले निर्मतापूर्वक गोली चलाए कैयौं किसान मजदुर र विद्यार्थीको हत्या गर्यो सरकारले जति गोलियानी प्रदर्शनकारीको हत्या गर्थ्यो त्यति नै जनता आन्दोलनमा हुमिन्थे पाटनका जनताले प्रहरी र सेनालाई प्रवेश गर्न नदिएर पाटनलाई मुक्त क्षेत्र घोषणा गरे यस आन्दोलनमा राजनैतिक दलका योद्धाहरू सँगसँगै युवा विद्यार्थी प्राध्यापक वकिल लगायत सबै क्षेत्र सरिक भए निजामती कर्मचारी ब्याङ्क कर्मचारी किसान र मजदुरहरू सडकमा ओर्लिए नबन्दै राष्ट्रिय आन्दोलन भयो नेपालको इतिहासमा यसरी व्यापक रुपमा लाग्नु जनता सडकमा उत्रिएर आन्दोलन गरेको पहिलो पटक थियो यस्तो उत्साहपूर्ण विशाल जनआन्दोलन यसभन्दा अघि कहिल्यै भएको थिएन चैतको पहिलो हप्तातिर आन्दोलन केही शिथिल भयो हामीले थुनामा रहँदा पनि त्यो कुरा थाहा पायौँ बाहिर आन्दोलन चर्किँदा जेलमा बसे पनि उत्साह हुँदो रहेछ यो कुरा मैले जेल बस्दा अनुभव गरेँ त्यस्तै प्रकारले शिथिल हुँदा वा ओह्रालो लाग्दा थुनामा रहेको बेला मनमा निराशा वा उराट लाग्दो रहेछ एक कुरा गर्दा पनि नरमाइलो लाग्दो रहेछ हामी लुकाएर बिबिसी समाचार सुन्थ्यौँ आन्दोलन शिथिल भएको खबर पाउँदा हामी आपसमा कुरा गर्थ्यौँ यसपटक पनि नसकिने भइयो कि क्या हो? अब अर्को आन्दोलनको तयारी गर्नुपर्छ काङ्ग्रेसका साथीहरू आफ्नो घर बिग्रिएको र गाउँखेतमा पानी पटाउने समय भएको गुनासो गर्थे बन्दी साथीहरू घरको समस्याले पनि पिरलिनु हुन्थ्यो चैतको पहिलो साता आन्दोलन केही शिथिल भए पनि दोस्रो तेस्रो साता यसले गति लियो चैत्र चौबिस गति विशाल प्रदर्शन भयो यो प्रदर्शनले आन्दोलनलाई व्यापक रूपमा अघि बढायो चैत्र 26 गति राजा वीरेन्द्रले बहुदलको घोषणा गरे संविधानबाट दल विहीनता हटाइयो पार्टीमाथिको प्रतिबन्ध हटाइयो र संविधान सुधार आयोग गठन गर्ने घोषणा गरियो मुलुकमा बहुदलीय व्यवस्थाको विराज भयो दुई हजार एक गते राजा महेन्द्रले सुरु गरेको निरङ्कुश थानासा पञ्चायती व्यवस्था तासको घर जस्तै गर्ल्याम गुर्लुममा ढल्यो यसरी पञ्चायती व्यवस्था उन्तिस वर्ष तिन महिनापछि समाप्त हुन पुग्यो मध्यरातमा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राजाको घोषणा प्रसारण गरियो 2017 साल पौष एक गतेबाट सुरु गरी उन्तिस वर्ष महिना महिनासम्म चलेको पञ्चायती व्यवस्थाले देशलाई बर्बाद नै गरिदियो आर्थिक क्षेत्रमा विश्वको गरिबतम मुलुकमा नेपाल दर्ज भयो पञ्चायती व्यवस्था सुरु हुँदा दक्षिण कोरिया र नेपालको प्रति आय समान थियो उन्तिस वर्षपछि दक्षिण कोरिया कहाँ पुग्यो हामी कहाँ छौँ राजा को हुकुमी शासन ने राष्ट्रीय सामाजिक जीवन में तहस नहस पारियो इस काल में राजनैतिक धार्मिक सांस्कृतिक लगायत नेपाली जीवन का विविध पक्षमा में प्रतिपा प्रतिभा प्रस्फुटन होना पाएन केवल राजा र राजपरिवार को स्तुतिगान मै दुई हजार सात साल को अग्रणी व्यक्तित्वक तेजो बध करें गणेश पाण्जे भन्नुहुन्थ्यो आफू युवा हुँदा टङ्क प्रसाद आचार्यको नाम सुन्दा जीव सिरिङ्ग हुन्थ्यो जोस आउँथ्यो उन्नाइस सय सन्तानब्बे सालका नायक टङ्क प्रसाद आचार्यको तेजो वध गरियो दुई हजार सात सालको क्रान्तिका कमान्डर मातृका प्रसाद कोइराला राजदूतमा थन्कनु भयो र इतिहासबाटै हराउनु दिल्ली रमण रेग्मीले पञ्चायतसम्म घुँडा टेक्नु भएन त्यो उहाँको उज्यालो पक्ष हो तर उहाँ लेखपढमै सीमित हुनुभयो डाक्टर केशरजङ रायमाझी त राजभक्त हुन पुगे दुई हजार सात सालको राणाविरोधी प्रखर रूपमा देखिएका नेताहरूमध्ये पुष्पलाल मनमोहन तुलसीलाल बिपी कोइराला गणेशमान सिंह कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइरेला बाहेक को अरूहरू त हराउनु भयो यो कुरो राजनीतिक क्षेत्रमा मात्रै सीमित रहेन पञ्चायती व्यवस्थामा सामाजिक धार्मिक सांस्कृतिक लगायत सबै क्षेत्रमा केवल राजा र राजपरिवारको स्तुति गर्ने भाटहरू मात्रै देखिए अरू कुनै स्वतन्त्र प्रतिभा प्रस्फुट हुन पाएन पञ्चायती व्यवस्थाले राष्ट्रलाई ठूलो नोक्सान पुर्यायो राजाले मध्यरातमा घोषणा गरेको भोलिपल्ट बिहान हामीलाई धरान एसपी कार्यालयबाट छोडियो विराटनगर आइपुग्दाखेरि ढिलो भयो त्यसबेला शहीद मैदानमा आमसभा भइरहेको थियो सामान घर पठाएर म सोझै आमसभामा गएँ त्यहाँ मेरो प्रतीक्षा भइरहेको थियो म आइ नपुग्ने जेलका लागि साथीहरूले अरू वक्ताहरूले बोल्ने व्यवस्था गर्नुभएको रहेछ त्यो सभाले मेरो ठुलो स्वागत गर्यो मैले त्यहाँ भाषण गरेँ बेलुकै साँझो घर पुगेँ भोलिपल्ट बिहान हामीले चियापिउँदै गफ गरिरहेका थियौँ नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिलीप सापकोटा मेरो घरमा आउनु भयो उहाँले मिठाई लिएर आउनुभएको रहेछ मेरो श्रीमतीले यो किन ल्याउनु भनेर सोद्धा उहाँले जेलको कुरा स्मरण गराउँदै भन्नुभयो थुनामा रहँदा एक दिन भरत दाजु अब के हुन्छ आन्दोलनले कस्तो रूप्रिन्छ भनेर सोधेको थिएँ उहाँले नआत्तिनुहोस् यसपटकको हाम्रो प्रयास खेर जाँदैन चैत्र छब्बिस गति बहुदलको घोषणा हुन्छ भन्नुभएको थियो नभन्दै 26 गति राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध हटेको घोषणा गरे बहुदल आयो र हामी सबै जेलमुक्त भयौँ उहाँको मुखमा सरस्वती नै बसेको रहेछ उहाँले भनेकै मितिमा बहुदलको घोषणा भयो र हामी जेलमुक्त भयौँ भरत दाजुको बोली साँच्चै मिल्यो मैले काली मन्दिरमा मिठाई चढाएर सबैभन्दा पहिले यहाँ मिठाई लिएर आएको यस्तै दुई हजार छयालिस सालको आन्दोलनको तयारीको सिलसिलामा महेन्द्र मोरङ क्याम्पस विराटनगरको प्राङ्गणमा बहुदलवादीहरूको साझा सभा थियो त्यहाँ कुबेर शर्मा काङ्ग्रेसका नेता पछि हरियाली पार्टी खोल्नु भयो मन्त्री हुनुभयो उहाँ लगायत हामी धेरै वक्ता थियौँ त्यहाँ बोल्ने क्रममा मैले पञ्चायती व्यवस्थाको तिखो आलोचना गरेँ त्यहाँ पनि बोल्दा मेरो मुखबाट पञ्चायती व्यवस्थाले दुई साल देख्न पाउँदैन भन्ने शब्द निस्किएको थियो पत्र पत्रिकाहरूले यो छापेका पनि थिए बहुदल आएपछि कुबेर शर्माले काठमाडौँमा यो कुरा मलाई सम्झाउँदै भन्नुभयो त्यसबेला तपाईँले भविष्यवाणी गरी जस्तै गरी ठ्याक्कै मिल्यो